नहीं अदिका मिलीजुलदभाप कर पानी जन्म देखी मानी सब बराबर जन्मे देखी मे सब बराबर आप नमस्कार दर्शकबिन अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ राजेष्ट्र फि रेडियो वानओ सिक्स पोइन्ट थ्री एफएम र यो हाम्रो आफ्नै भाषामा सञ्चालन हुने रेडियो कार्यक्रम द भोइस अफ बुटनिस नेप्लिस इन अमेरिका यानि कि अमेरिकामा नेपाली भाषी भुटानीहरूको आवाज जसले नेपाली भाषी भुटानी समाजभित्रका विभिन्न कथा व्यथा अनि तिठा मिठा अनुभवहरूलाई प्रस्तुत गर्ने गर्दछ तपाईँहरूले यो कार्यक्रम हरेक आइतबार बेलुकी पाँच बजीदेखि साढे पाँचसम्म लाइभ सुन्न सक्नुहुन्छ र बुधबार बिहान एघार बजेदेखि एघार साढेसम्म हामी यस कार्यक्रमलाई पुनः प्रसारण गर्नेछौँ चा। जुन चाहिँ रेकर्डेड हुनेछ चा। म कार्यक्रम सञ्चालक जीवन गुरुङ यस घ द भोइस अफ बुट नेस्ने प्लेस इन अमेरिका यानि अमेरिकामा नेपाली भाषी भुटानीहरूको आवाज सुनेर रा बसिराख्नुभएका सम्पूर्ण श्रोताहरूलाई अभिवादन गर्दै स्वागत गर्दछु हामी यस कार्यक्रममा हाम्रो नेपाली भाषी भुटानी समा समाजभित्रका विभिन्न व्यक्तित्वहरूसँग हामी उहाँहरूले अर्थात् हामीले भोगेका विगतहरू हामीले हिँडिरहेका वर्तमानहरू अनि हामीले देखेका सम्भावित भविष्यहरूको बारेमा कुराकानी गर्नेछौँ र हामी यस कार्यक्रममा हामीले यहाँनिर अमेरिकामा भोग्नु परेको चुनौतीहरू अनि यसका समस्याहरूको बारेमा पनि छलफल गर्नेछौँ र तपाईँहरूले यो कार्यक्रम सुनेर जसरी हामीलाई सल्लाह सुझाव दिइराख्नु भएको छ यो एपिसोड तपाईँहरूले सुनेर पनि तपाईँहरूले मन पराउनुहुनेछ र तपाईँहरूले हामीलाई सल्लाह सुझाव अवश्य दिनुहुन्छ भन्ने हामीले ठुलो अपेक्षा राखेको छौँ र आजको एपिसोडमा हामीसँग हाम्रो यस कार्यक्रमको द भोइस अफ बुटनिस नेपलिस इन अमेरिका यानि कि अमेरिकामा नेपाली भाषी भुटानीहरूको आवाज यस कार्यक्रमको मेन टेक्निसियन दिल गुरुङ यानि कि उहाँलाई डोन पेले भनेर पनि चिनिन्छ उहाँ हुनुहुन्छ जसले चाहिँ यस हाम्रो कार्यक्रमलाई यो रेडियोमा एयर गर्नदेखि लिएर यस घडीसम्म उहाँले एउटा ब्याक्स ब्याक स्टेजमा रहेर एउटा पर्दा बाहिर रहेर रहे ठुलो सपोर्ट गरिराख्नुभएको छ र हामीसँग उही यसै कार्यक्रमको मेन टेक्निसियन दिल गुरुङ हुनुहुन्छ र उहाँसँग हामी यसै कार्यक्रममा हामीले सुरुवात गर्नअघि हामीले के कस्ता चुनौतीहरू भोग्यौँ अनि हामीले अहिले कसरी अघि बढिरहेको छौँ र हाम्रो योजना कस्तो छ भन्ने सेरोफेरोमा रहेर हामी छलफल गर्नेछौँ र म उहाँलाई स्वागत गर्न चाहन्छु डोनजी तपाईँलाई यस कार्यक्रममा स्वागत छ थ्याङ्क यू सो मच कस्तो हुनुहुन्छ एकदम ठिकठाक तपाईँलाई मलाई अति नै सोध्नु मन परेको कुरा चाहिँ तपाईँले यो कार्यक्रम एयरमा गएदेखि यस घडीसम्म तपाईँले एकदमै तपाईँले चाहिँ सहयोग गरिराख्नुभएको छ जसको कारणले गर्दाखेरि यो कार्यक्रमलाई चाहिँ हामी कन्टिन्यू दिन सकिरहेको छौँ अनि तपाईँलाई यसरी ब्याक स्टेजमा रहेर रहे, पर्दा बाहिर रहेर रहे, काम गरिरहँदा चाहिँ तपाईँलाई कत्तिको मजा भइरहेको छ एकदम मजा आइरहेको छ एकदम खुसीको कुरा हो किनभने अब यसरी यो यो यस्तो कार्यक्रम चलाउनको लागि एकदम नयाँ नयाँ पहिला पहिला सुरु सुरुमा नौलो कुरा अहिले एकदम सुरु सुरुमा नौलो कुरा हुन्थ्यो भने अहिले एकदम राम्रो आइरहेछ अब किनभने अब दिनदिनै नयाँ कुराहरू सिक्न पाएको छु हजुर नयाँ कुरा सिक्दाखेरि नयाँ अनुभव नयाँ एउटा फिलिङ्सहरू पक्कै पनि हुँदोरहेछ हजुर अनि तपाईँको थोरै भनिदिनुहोस् न तपाईँको अनुभव कस्तो रह्यो यस समयसम्म आइपुग्दाखेरि धेरै अब कुराको चेन्जेस हुन्छ अब पहिला अब मलाई कस्तो कस्तो लाग्थ्यो किनभने अब कुनै कुराहरू अब भविष्यमा नगरेको कुराहरू अब एकैचोटि गर्नुपर्दाखेरि आफूलाई वा गर्नु सकिँदैन कि क के कस्तो अप्ठ्यारोहरू आइपर्ने हो भन्ने कुराहरू सोचिन्थ्यो अहिले किनभने अब गर्दै गए गर्दै गएपछि अथवा सिक्दै गएपछि कुनै कुरा पनि डिफिकल्ट नहुँदो रहेछ र आ, मजा आउँदो रहेछ एक प्रकारको आफूले जुन कुरालाई माया गरेर आफूले जुन कुरालाई इन्ट्रेस्ट गरेर अगाडि बढिन्छ र त्यसलाई गर्छु भनेर आफूले सोचेको हुन्छ त्यो कुरोलाई आफूले सधैँभरि कायम राख्यो भने पछि गएर आफूले गरेको दुःख आफूले गरेको त्यो कुराहरूलाई एकचोटि फिलिङ फिल गर्दाखेरि एकदम मजा आउँदो रहेछ क्या पक्कै पनि हामीले सुरुमा यस कार्यक्रम हामीले विभिन्न लेभलमा विभिन्न व्यक्तिहरूसँग यस कार्यक्रमलाई चाहिँ हामीले एफएम रेडियोमा सञ्चालन गर्नको लागि भनेर हामीले धेरै मिटिङहरू गऱ्यौँ अनि मिटिङहरू बस्यौँ अनि सबै कुराहरू पारित भइसकेपछि सबै कुराहरू ओके भइसकेपछि हामी फेरि यस कार्यक्रमको एडभर्टाइजको का लागि हामी धेरै लागि पऱ्यौँ रामी धेरे नुन पा व्यक्तिगत रूप में ना हमें इस कार्यक्रम को एडभर्टाइज को लगी धर खर्च जो हम व्यक्तिगत थी रही इस कार्यक्रम समाज में प्रत्येक व्यक्ति व्यक्ति में पिरा पर्सनल्ली ठुलो योगदान गर्नुभएको छ अनि त्यस योगदानप्रति म धेरै आ आभारी छु यदि तपाईँले त्यसो नगरिदिएको हुनु भने आज हामी यस कार्यक्रमलाई यत्तिकोसम्म ल्याउन सक्ने थिएनौँ तपाईँले त्यसरी यस कार्यक्रमलाई हामीले सुरु गर्नुभन्दा पहिले हामीले जसरी हामीले हामी व्यक्तिगत तरिकाले चाहे त्यो एउटा फाइनेन्सियली होस् चाहे त्यो एउटा बोलेर होस् चाहे त्यो एउटा कुनै पनि मिटिङमा सहभागी भएर किन नहोस् तपाईँलाई त्यतिखेरको अवस्थामा कस्तो सोचिरहनु भएको थियो अनि अनि त्यो सबै कुराहरू भइसकेर यो घडीसम्म आउँदाखेरि तपाईँलाई कस्तो फिल भइरहेको छ एकदम राम्रो कुरा हो किनभने सुरु सुरुमा मलाई अब अब धेरै अब समस्याहरू आउँछ होला मान्छेहरूले अब प्रश्नहरू गर्छ होला मान्छेहरूको ब्याड कमान्ड गुड कमान्डहरू आउँछ होला जस्तो लाग्थ्यो अनि अर्को कुरो अब आ, यो लाई अब मान्छेहरूको सामने यसरी पुऱ्याउनु पाउने पुऱ्याउनु पर्ने अनि त्यसलाई चाहिँ त्यो जुन हामीले सञ्चालन गरे पछाडि उनीहरू उनीहरूमा कतिको चेन्जेस आउँछ र उनीहरूलाई कतिको त्यो कुराले प्रभाव पर्छ र हामीले यो एफएमद्वारा मान्छेहरूलाई कतिको बेनिफिट पुऱ्याउन सकिन्छ भन्ने कुराहरूलाई त्यो त्यो कुराहरूलाई चित्त लिइरहेको थिएँ अनि अहिले आएर यो कार्यक्रमलाई सुचारु रूपमा सञ्चालन गरिरहेको खण्डमा हामी अहिले यो अवस्थामा आएको छौँ कतिजना मान्छेलाई थाहा छ कतिजनालाई थाहा छैन थाहा हुनेले पनि कतिचोटि बिजी भएको कारणले गर्दा उनीहरूले सुन्न सकेको छैन जसले सुनिराख्नु भएको छ उनीहरूले त्यो कुराको अवश्य पनि बेनिफिट लिनुभएको छ होला भन्ने मलाई लागिरहेको छ मैं धरें नई मैसेज पाई रहे कार्यक्रम के का बारे में धर सात्मक कमेंट्स दीराखनी अत्यंत इस कार्यक्रम ने प्रभाव पारिशनी निरंतरता दून पदम एकदम एकदम ठूल एटलब्धि हो भाई मैं लगन हमें सुरुआत में एटा अब कसो हो इस हमें भोलिको दिनमा कत्तिको टाढासम्म लानु सक्छौँ होला भन्ने एउटा अनियोलताको बिचमा पनि हामीले गरे गऱ्यौँ र यो समयसम्म आउँदा र आउँदा अनि यस्तो कमेन्ट्सहरू दिँदा मलाई लाग्छ धेरै यो ठुलो नै एउटा एउटा उपलब्धि नै हो अनि तपाईँलाई कस्तो लाग्छ कि यो हाम्रो कार्यक्रमले चाहिँ समाजमा कतिको प्रभाव परिरहेको छ जस्तो लाग्छ एउटा प्रभावमा चाहिँ कस्तो हुन्छ म अलिकति आफ्नो कुरालाई ध्यान राख्न चाहन्छु जसरी अब हामीले पहिला अब सुरुमा हामीले एफएम कसरी सुरु गर्ने र त्यसलाई मान्छेहरूको सामने कसरी त्यो कुराहरूलाई पुऱ्याउने उहाँहरूलाई हामीले आफ्नो कार्यक्रमको बेनिफिट हामीले त्यो कुरालाई कसरी कसरी हामीले आफ्नो समाजलाई चेन्जेस ल्याउन सकिन्छ अब राम्रो डेभलपमेन्टपट्टिको कुराहरूलाई हामीले यसरी कसरी जनतालाई सुविधा उहाँहरूलाई चाहिँ अब सहयोग पुऱ्याउन सक्ने र जसले अब उनीहरूले डिफिकल्ट सिचुएसनहरू भोगिरहेको छ त्यो कुराहरूलाई हामीले उहाँहरूको समस्याको समाधानहरू हामी आफैले लागिपरेर कसरी गर्ने भन्ने कुराहरू सोचिरहेको थियौँ अनिओलमै सो एकदम डार्कनेस वर वर्किङ इन द डार्कनेस लाइक हामी अब अगाडि बढिरहेको कसरी उहाँलाई सहयोग गर्ने कसरी उहाँलाई यस्तो कुराहरूको सूचनाहरू दिने एफएमद्वारा यो एफएमद्वारा हजुर हजुर अनि अहिले आएर अब जे होस् अब सुन्नेले सुनिरहेछ र उहाँहरूले जसले सुन्नुभएको छ र उहाँहरूले मजा लिनु भएको त्यो कुराहरूलाई चाहिँ अब कतिजना मान्छेले अब सुन्दाखेरि अब राम्रै कमान्ड आइरहेछ राम्रै भइरहेछ एकदम चेन्जेस आइरहेछ भविष्यमा पनि अब चेन्जेस आउँछ होला भन्ने मलाई लागिरहेछ जसरी हामीले यस कार्यक्रमलाई अहिलेको हालसम्ममा यस एपिसोडसम्म आइसक्दाखेरि र आइरहँदाखेरि हामीले प्राय गरी हाम्रो समाजभित्रका विभिन्न व्यक्तित्वहरूलाई बोलाएर हाम्रो विगतको जीवन भगाईहरू अनि हाम्रो यस नयाँ ठाउँमा हामीले भोगिरहेको कुराहरू र हाम्रो यहाँको नयाँ जीवनको बारेमा हामीले कुराहरू प्राय गरिरहेको छौँ र र हामीले यस कार्यक्रमलाई चाहिँ एउटा बिल्कुलै फाल्टै भिन्न तरिकाले एउटा रचनात्मक तरिकाले पनि लाने प्रयास गरिरहेको छौँ अनि तपाईँ एउटा टेक्निसियनको हैसियतले भन्नुपर्दा यो कार्यक्रमले चाहिँ भोलिको दिनमा कस्तो कुराहरू समेटियोस् जस्तो लाग्छ ताकि हामीले चाहिँ एकदमै ठुलो मात्रामा हाम्रो समाजलाई प्रभाव पार्न सकौँ म चाहिँ अब अरूलाई मेरो आफ्नो भ्यू भन्नु पर्छ हजुर धेरै जस्तो र चेस्टरमा अब हाम्रो मा मान्छेहरू आएको छ र धेरै मान्छेहरूले कतिजनाले वान ओ एफएम सुनेको छैन होला र कतिजनाले सुनेर पनि सुन्नु सकेको छैन तर जसले सुन्छ र उहाँहरूले चाहे सुनेर त्यो कुराहरू राम्रो भए उनीहरूले त्यो राम्रो कुराहरूलाई सुविधा पक्कै पनि त्यो युज गरेर इन्जोय गर्न सक्नुहुन्छ होला तर जसले त्यो हाम्रो हामीप्रतिको जुन ब्याड छ जुन चाहिँ हामीले गरेको गर्न नसकेको कुराहरू छ उहाँहरूले हामीलाई यस्तो होइन भाइहरू अब यसरी हामी चलाउनुपर्छ यसरी गर्नुपर्छ भनेर उहाँहरूले सल्लाह दिनु पनि सक्नुहुन्छ म चाहिँ यो एफएमद्वारा जो जसले पर पर पर पर पर जस जसले सुनिरहेको छ उहाँहरूलाई भन्न चाहन्छु जस्तै कस्तो विषयवस्तु उठाउँदा विषयवस्तु जस्तो लाग्छ जस्तै अब कुनै कुराको समस्या छ भने अब त्यो कुराहरूलाई यहाँले लिएर हामीले अथवा त्यसलाई कथा वस्तु बनाएर अथवा कुनै कविता बनाएर कुनै त्यो कुरालाई हाम्रो र चेस्टमा हामीले भोगेको समस्याहरूलाई कसरी प्रस्तुत गर्ने र उहाँलाई पोजिटिभ वेमा ट्र्याक गर्ने उहाँहरूलाई बोलाउने र उहाँहरूलाई आफ्नो समस्याको जसले समस्या भोगिरहेको अब सफल भएको मान्छे मात्र होइन अब विफल हुनेलाई पनि हामीले ल्याएर उहाँहरूको एउटा डिफिकल्टिसहरूलाई कसरी अब समेट्ने उहाँहरूलाई कसरी त्यो कुराहरूलाई अगाडि बढाउने अब अलरेडी सक्सेस भएको त अब सक्सेस भइहाल्यो उहाँहरूलाई अब त्यस्तो कुनै कुराको कमी हुँदैन हजुर तर अब अनसक्सेस मान्छेहरू जसले चाहिँ स्ट्रगल गर्न चाहन्छ तर फेलहरू फेल हुन्छ अनि रिसोर्सेसहरू चाल्न पाएको मान्छेहरू र तपाईँले यो कुरा झट्ट भनिराख्दा मलाई एउटा कुराको याद आयो कि सायद तपाईँलाई पनि थाहा हुनुपर्छ यो हुन त धेरै पुरानो कुरा पनि भइसक्यो अथवा अर्थात् धेरै समय बितिसक्यो हामीले यो कार्यक्रम यसरी सञ्चालन गर्दै जाँदाखेरि भनौँ सञ्चालन गर्नको लागि विभिन्न सह सा, संस्थाहरूसँग मिटिङ बस्दै गर्दाखेरि अनि मिटिङमा रहँदै गर्दाखेरि हाम्रो धेरै सरहरूसँग सा, हाम्रो परिचय भयो हामीले उहाँसँग नजिकता भएर उनीहरूलाई बुझ्न नै उनीहरूसँग काम गर्ने अवसरहरू पायौँ र यसै अवस्थामा हामीले चाहिँ यो जति पनि राजेशमा भएका जति पनि एउटा तमाम आ, आ, रेफुजी पपुलेसन छ उनीहरूको लागि चाहिँ हामीले कम्प्युटर क्लास अनि उनीहरूलाई ल्याङ्ग्वेज ले क्लासको लागि पनि हामीले कार्यक्रमहरू चाहिँ सेटअप गरेर हामीले ल्याउन सकेको थियौँ अनि त्यो निकै नै प्रभावकारी पनि भएको थियो जस्तो लाग्छ अनि मलाई पनि त्यस्तै लाग्छ तपाईँले भनेअनुसार नै अब कति मानिसहरू एउटा त्यसरी रिसोर्सेसहरू बुझ्न नसकेर अथवा कहाँनिर कसरी सहयोग पाउन सक्छौँ हामीले भन्ने कुराहरूको अज्ञानता भएको कारणले गर्दा पनि उनीहरू पछि परिरहेका छन् अनि मलाई लाग्छ तपाईँले भने जस्तो नै हामीहरूले त्यस्तो सोर्सहरू त्यस्तो कुराहरू हामीले यस कार्यक्रमबाट प्रस्तुत गऱ्यौँ भने अथवा त्यो ते त्यस्तो कुराहरू सञ्चालन गरी राख्नुभएका संस्थाहरूसँग अथवा उनीहरूलाई बोलाएर हामीले यस कार्यक्रममा भ भलाकुसार बा, बा, गऱ्यौँ भने पनि सायद त्यसले निकै ठुलो प्रभाव पार्छ जस्तो लाग्छ मलाई अब किनभने म एउटा टेक्निसियन भएको हैसाथले म जनताहरूलाई के भन्न चाहन्छु भने अब उहाँहरूले जसले अब आफ्नो जिन्दगीमा म के गर्नु चाहन्छु तर पनि अब फेल हुन्छ कतिचोटि अब इन्टरभ्यूमा जाँदाखेरि इन्टरभ्यूमा पास हुँदैन त्यसमा फ्रस्ट्रेसन हुने कुरा हुँदैन किनभने जस थाउजन्ड टाइम वु हेभ टु ट्राई होइन ट्राई अगेन ट्राई अगेन वान डे विल बी सक्सेस तर अब कतिजना अब फ्रस्ट्रेसन हुन्छ पैसा हुँदैन हरेक समस्या आउँछ पारिवारिक समस्या आउँछ सामाजिक समस्य कुराहरू आउँछ त्यो कुराहरूलाई आफूले चाहिँ अब यस्तो क्रिटिकल सिचुएसन आउँछ मान्छेलाई अब त्यो पनि अब बिरानो देशमा अब अमेरिका जस्तो ठाउँमा कसरी एउटा नेटवर्कविहीन मान्छेले काम पुऱ्याएको छ त्यही भएर हामीले सस्ता यो एउटा एफएम राख्नुको कारण यो एफएम सञ्चालन गर्नुको कारण के भने अब म्यान टु म्यान अब हामीले त्यो मान्छेसँग मा मान्छेले कनेक्सन गरेर नेटवर्कमा राखेर रहेर चाहिँ हामीले आफ्नो जब खोज्नु सकेन भने पनि अब एफएमद्वारा जसले अब हामीसँग रिसोर्स जति पनि भए जति आफूले आफूसँग रिसोर्स भए जति ती जनताहरूलाई जसले अब जब विदाउट जब बसिरहेछ जबलेस भएर बसिरहेछ अन्त कोही चाहिँ अब फ्रस्ट्रेसनमा गिल्टी भइरहेछ अब उनीहरूको जिन्दगी एकदम एकदम नाजुक छ भने उहाँहरूले हामीसँग सल्लाह गरेर के कसरी गर्ने अब समस्याको स समाधान कसरी हुन्छ त्यसलाई ऊ गर्ने भन्ने कुराहरू म एक चाहिँ एकदमै एकदमै राम्रो कुरा तपाईँले गर्नुभयो किनकि तपाईँले यो कुरा भनिराख्नु हुँदाखेरि मलाई एउटा कुराको झट्टै याद आयो कि एउटा संस्था सायद तपाईँ र म नै त्यस मिटिङमा गएको थियौँ अनि त्यो संस्थाले चाहिँ यसरी रेफ्रुजीहरू जति रिसेटल भएर राजस्टमा बस्नुभएको छ उहाँहरूलाई चाहिँ काम खोजेर दिन सक्ने र गरिदिने संस्था अनि भर्खरै मात्र पनि रचेस्टरकै जब काउन्सिलर हाम्रो स्टुडियोमा आउनुभएको थियो अनि उहाँहरूले धेरै रिसोर्स रिसोर्सफुल कुराहरू एकदमै लाभदायक कुराहरू भनिराख्नुभएको थियो अनि मलाई पनि लाग्छ त्यस्तो कुराहरू हामीले यस रेडियोबाट सञ्चालन गऱ्यौँ भने पक्कै पनि त्यो कुराहरूले चाहिँ हाम्रो समाजमा जति पनि यसरी रिसोर्सेसहरू पत्ता नलागेर अथवा कनेक्सन मा रहन नसकेर एउटा पछि परिरहेको व्यक्तिहरूलाई मानिसहरूलाई पनि एउटा हौसला अथवा एउटा सहयोग मिल्न मिलेको हुन्छ भन्ने हामीले सोचेको छौँ र तपाईँले यसरी जति पनि मिटिङहरूमा गएर तपाईँले आफ्नो व्यक्तिगत तरिकाले हाम्रो हाम्रो रचिस्टमा रहेका रिसटल भएका रेफ्युजीहरूको निम्ति तपाईँले जसरी उनीहरूको पक्षमा लिएर तपाईँले जसरी एड्भोकेट गरिराख्नुभएको छ त्यो त्यो एकदमै आ, मलाई त्यो तपाईँले गर्नुभएको कुरादेखि एकदमै खुसी छु र पक्कै पनि त हाम्रो समाजको मान्छेहरूले तपाईँले गरिराख्नुभएको कामप्रति एक दिन थाहा पाउनेछ अनि बुझ्ने हुनेछ अनि तपाईँलाई पनि धेरै हौसला त्यो कुराले पुग्नेछ भन्ने मैले आशा गरिराखेको छु अनि तपाईँले झट्ट कुरा भनिराख्नु हुँदाखेरि जसरी से फ्यामिली सेचुवेसनको कुरा को कुरा निकालिराख्नु हुँदाखेरि तपाईँ एउटा एउटा आफ्नै परिवार भएको मान्छे आफ्नै जब फुल टाइम जब गरिराख्नु भएको मान्छे अनि त्यो त्यो अलावा पनि तपाईँले यो हाम्रो स्टुडियोमा चाहिँ महत्त्वपूर्ण समय दिइराख्नु भएको छ कसरी मिलाउनुहुन्छ यो कुरालाई चाहिँ कति गाह्रो छ एकदम एकदम धेरै गाह्रो छ यो, यो अमेरिकामा आएर चाहिँ टाइमको भेल्युले भेल्यु कस्तो हुँदो रहेछ भन्ने कुरा थाहा पाइयो किनभने अब क्याम्पमा हुँदाखेरि प्रायः जस्तो समयहरू क्यारमबोर्ड खेलेर सर्कि कता कता अब डुलेर हिँडेर अब मान्छेहरूसँग गफ गरेर तास खेलेर जिन्दगी बिताउँथ्यो भने अहिले अमेरिका आएर त्यो जस्ट अपोजिट छ हामीले एकदम कन्क्रिट टाइममा पनि हामीले समय निकालेर यसरी एफएममा आउनुपर्ने हुन्छ चर्च जानुपर्ने हुन्छ अरू कुनै आफ्नो आफ्नो परि पारिवारिक भित्र आफ्नै फ्यामिलीभित्र रहेर घरकै कुराहरूमा घरकै सानो सानो कुराहरूले अल्झाइराखेको हुन्छ त्यस्तो कुराहरूलाई पनि सबै समेटेर अब जनताको फिक्री गर्नु पर्ने त्यो एउटा सबैभन्दा ठुलो कुरा हो किनभने जनताको समस्याहरूलाई कसरी उहाँहरूलाई अब हामीले सहयोग पुऱ्याउन सकिन्छ भन्ने कुराहरूमा धेरै अब समय गइरहेको हुन्छ घरैसँग घरकै घरकै काम छोडेर पनि कतिचोटि चाहिँ अब बाहिरको कामहरू गर्नुपर्ने हुन्छ त्यो हामीसँग सायदै त्यति धेरै समय छैन र हामीसँग एकदमै यो कुराहरूलाई चाहिँ एकदमै अघि बढाउँदै लामो आ, कुराकानी गर्ने रहर हुँदाहुँदै पनि समयले गर्दा हामीले यसलाई बिट मार्नु नै पर्ने हुन्छ र यस गरी हाम्रो टेक्निकल पार्टमा जुन हामीसँग एसिस्टेन्ट टेक्निसियन हुनुहुन्छ उहाँ यस गरी यहाँनिर हुनुहुन्न तर पनि उहाँले इसारा गरिराख्नुभएको छ र तपाईँलाई यस घरि भन्नुपर्दा कुनै पनि गाना तपाईँ रोसेर यदि तपाईँ त्यो गाना हाम्रो स्टुडियोमा तपाईँको इच्छाद्वारा कुनै पनि गाना बजाउ यो गाना सुन सुन् सुन् कुनै पनि गाना तपाईँलाई एउटा मनपरेको गाना तपाईँले यदि छ भने तपाईँको इच्छा अथवा तपा, तपाईँको त्यो गाना तपाईँले जुन गाना सेलेक्ट गर्नुहुन्छ त्यसलाई हामी प्ले गर्नेछौँ अनि तपाईँले त्यो गाना तपाईँले रोज्न सक्नुहुन्छ हजुर त्यो मलाई चाहिँ अब खासै म म खासै गाना सुन्ने व्यक्तित्व होइन तर पनि अब घरमा बस्दा कतिचोटि फ्री टाइममा अब धेरै थकत भएको कारणले गर्दाखेरि प्रमोद खरेलको गाना चाहिँ म अत्यन्तै मन पराउँछु प्रमोद खरेलको त्यो फर्स्ट गाना जुन चाहिँ उहाँले मन पराउनु भएको उहाँले जो गाउनुभएको थियो र त्यो गाना प्राय मान्छेले मनपराउँछन् र मैले पनि रोजेको गानाहरूले तपाईँ आफै गेस्ट गर्नुहोस् र अब चाँडै बज्दैछ र म यो गाना भन्दिनँ किनभने यो गाना आफै प्ले हुँदैछ अनि तपाईँहरूले साँच्चै नै यो गाना सुनेर इन्जोय गर्न सक्नुहुन्छ भन्दै यो स्टुडियोबाट बिदा हुन चाहन्छु र माइक्रोफोन सञ्चालक ज्यूलाई छोड्दै म यहाँबाट यो गाना छोडेर तपाईँले यो गाना सुनेर इन्जोय गर्नु इन्जोय गर्नुहोस् हजुर दुखा भि तिमी राम नजो बर त्यो भने कतिरो ल उसको दर्शकबिन तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हुनुहुन्छ द भोइस अफ बुट निज इन अमेरिका यानि कि अमेरिकामा नेपाली भाषी भुटानीहरूको आवाज जुन चाहिँ वान ओ सिक्स पोइन्ट थ्री रचेस्टर एफएममा हरेक आइतबार बेलुकी पाँच बजीदेखि साढे पाँचसम्म प्रस्तुत हुन्छ जुन चाहिँ लाइभ हुनेछ र तपाईँहरूले यो कार्यक्रम बुधबार बिहान एघार बजीदेखि एघार साढेसम्म पनि सुन्न सक्नुहुन्छ जुन चाहिँ रेकर्डेड हुने हुनेछ र तपाईँहरूले अहिले सुन्दै हुनुहुन्थ्यो हाम्रो यसै कार्यक्रमको मेन टेक्निसियन डोन सँग गरिएको कुराकानी र मलाई लाग्छ तपाईँहरूले यो एपिसोड पनि अरू एपिसोडहरू रुचाइदिए जस्तै यो पनि तपाईँहरूले मनपराइदिनु हुनेछ र अघि बढ्नको लागि सल्लाह सुझाव हौसिलाहरू दिँदै हामीलाई अघि बढ्नमा सहयोग गरिदिनुहुन्छ भन्ने अपेक्षा राखेको छौँ अनि यो कार्यक्रम तपाईँहरूले सुनिसकेपछि हामीलाई सल्लाह सुझाव हौसला दिँदै गर्नुहोला यो को मेन पेज द भोइस अफ बुटनिस नेपलिस इन अमेरिका यसको यसको यो को टाइटल अथवा नाम तपाईँहरूले आफ्नो मा गएर यो फेसबुक पेज टाइप गरेर तपाईँहरूले हाम्रो हरेक एपिसोड्सहरू त्यहाँनिर सुन्न सक्नुहुन्छ अनि तपाईँहरूले फेसबुकमै तपाईँहरूले पनि हामीलाई फेसबुक हाम्रो कार्यक्रमको फेसबुक पेजमा तपाईँहरूले सल्लाह सुझाव Uh, प्रतिक्रियाहरू दिँदै होला र तपाईँहरूले हामीलाई जीवन uh, डट पेले एट जिमेल डट कममा पनि सल्लाह सुझाव दिन सक्नुहुन्छ र तपाईँहरूले रचेस्टर फ्री रेडियो एट जिमेल पनि तपाईँहरूले यो कार्यक्रम uh, प्रति तपाईँहरूले को सलाह सुझाव तैयार को दून पौसला तब्पर्ने प्रतिक्रिया हमला होला हो इस कार्यक्रम के संचालक जीवन गुरु इस आज को कार्यक्रम ये मैं बीट मई अर्क आईतवार फेक आईतवार पांच बजे तब इस स्टूडियो में उपस्थित भई एटा नया विषय वस्तु प्रस्तुत करने मीवन गुरु री आज को टेक्निशियन जो इस स्टूडियो हुनुहो उहाँलाई धेरै धन्यवाद अनि म पनि तपाईँहरूदेखि ओजिल हुन चाहन्छु धन्यवाद